रोटी खबुस हो कि बिहानै ड्युटी जान्छु आमा सुखा रोटी खपुस्कोकी बिहानै ड्यूटी जान्छु आमा पानी पनि होन्न पिउन कोठैबाट ल्याउँछु आमा सुखा रोटी खपुस्कोकी बिहानै ड्यूटी जान्छु आमा खाना खाने समय होन्न धामले ताप्नु ताछा आमा खाना खाने समय होन्न धामले ताप्नु ताछा आमा एउटा हातले पसिना पुछ्दै एउटा हातले खान्छु आमा सुखा रोटी खपुस्कोकी बिहानै ड्यूटी जान्छु आमा पानी पनि होन्न पिउन कोठैबाट ल्याउँछु आमा गुर्की ल्याउँथे बावामाले मान्ने थिएन घुर्किलाउँथे बाबाआ आमालाई भन्ने मान्ने थिएन अहिले जसले जे बने शिर्राई मान्छु आमा पानी पनि उन्न पिउन कोठ्रीबाट लान्छु आमा हातको ठेला चराउँछ रिङ्गटा चल्छ भन् बन भन्थे हातको चराउँछ रिङ्गटा लाग्छ भनभन्ती आफ्नै भाग्य त्यस्तै सम्झी आफ्नै निधारमा हान्छु आमा पानी पनि हुन्न पिउन कोठैबाट लान्छु आमा सुक्खा रोटी खबुस बोकी बिहानै ड्युटी जान्छु आमा केलाई बाँचौँ लाग्छ कहिले साह्रै अतिस लाग्छ केलाई बाँचौ लाग्छ अहिले साह्रै अतिस लाग्छ हरेज खानु नामल दोहो भन्ने पनि खान्छु आमा सुक्खा रोटी खबुस पोकी बिहानै दिउकी जान्छु आमा पानी पनि मुन्न पिउन कोठैबाट लान्छु आमा सञ्जीव गिरीको पिला दुरुवा आठ भुजपुर दाङका स्रष्टाको सृजनालाई स्वर्णिम प्रहरको नयाँ श्रृङ्खलाको चाबी बनाउँदै ढोका उगारे नमस्कार अनि आत्मीय शर्द अभिवादन चौबिसै घण्टा सातै दिन प्रसारित प्रवासी नेपालीहरूको आवाज अनि ढुकढुकी बन्न सफल नेपाली संचार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको सोह्रऔ बसाईमा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै तपाईँकै साप्तिक सहयात्री विक्रम अर्पण यो कार्यक्रम नेपाली संसार अनलाइन रेडियो तपाईँले चाहेको बेला अनि विश्वको जुनसुकै गुनामा रहेर पनि अनेक आइतबार मेलबोर्न र अस्ट्रेलियाको समय दस तिस बजे राति तथा साँझ छ पन्ध्र बजे नेपालीसम्ममा सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र नेपाली ने ने ने क्यालेण्डर बिबिसी नेपाली सेवा नेपाली एफएम युनियन दिू, रेडियो आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेशन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ तपाईँकै मनका आवाज अनुभव अनुभूति सुन्दर साहित्यिक शब्द भाटीका साहित्यका रचित सृजनाहरू भाषण हुनेछन् यो कार्यक्रममा कार्यक्रमको पहिलो अन्जु पन्तको आवाजभित्र नलेन्द्र घरतीको शब्द अनि सागर विरहीको सङ्गीत मिसाए प्रिया तिम्रो कार्यक्रमको पहिलो साङ्गीतिक सौगातहरू स्वीकार्नुहोस् यो चरणमा 你是誰 राशी बने नि विलासी भने नि भन्न अभिलासी भने नि भन्न तिमी रोएरै भन्न या हाँसी हाँसी भने नि भन विलासी भने नि भन्न अभिलासी भने नि भन तिमी रोएरै भन या हाँसी हाँसी भने नि भन जे भने नि आखिर म एउटा गरिब मजदुर नहु जे भने नि आखिर म एउटा गरिब मजदुर नहु भन भने नि भन प्रवासी भने नि भन विलासी भने नि भन अभिलासी भने नि भन तिमी रोएरै भन या हाँसी हाँसी भन इन्धन देवी भण्डारी गुल्मी आल रेगिस्तान मरूभूमि यो दुवैमा रहनुभएका स्रष्टाको मुक्त शिक्षा सूचना र मनोरञ्जनको विभिन्न चार अलाइन रेडियो मेलबर्न अस्ट्रेलिया द्वारा संचालित तथा लगात फ्रांस टुके मसिया यूएसए ईंडिया में शाखा विस्तार भैसको प्रवासी नेपाल प्रति लक्षित तथा टुकटुकी अनलाइन रेडियो संचार अनलाइन रेडियो हम चौबीस घंटा सात दिन प्रसारण होने छोटो अवधिमें दर्जनों वाट अनलाइन रेडियो मध्य सबा बड़ी गूगल एप्लीकेशन उपलब्ध साथै हामीलाई हाम्रा अडियो प्रस्तुतिहरू सँगसँगै अनलाइन टिभी पनि हेर्न सक्नुहुने कार्यक्रम स्वर्णिम प्रहरको बसाइमा हुनुहुन्छ सोह्र बसाइमा हुनुहुन्छ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै साथले सहयात्री भेट्नुहुन्छ मलेसियामा झाङ्किएको प्रकाश काफलेको जीवन बोगाई कार्यक्रमबाट साभार गर्दै म आजभन्दा दस वर्ष अघि मलेसियाको केलङमा रहेको एक फर्निचर कम्पनीमा काम गर्न आएको थिएँ कम्पनी राम्रै चल्दै काम थालेको दुई वर्षपछि कम्पनी झन् राम्रोसँग चल्न थाल्यो नेपाली कामदारले मात्र कम्पनीमा काम गर्न नभ्याएपछि कम्पनीले साधारण तथा हलुको काम गर्न इन्डोनेसियाबाट महिला कामदार ल्यायो यसै क्रममा मेरो एक इन्डोनेसियन महिलासँग प्रेम चल्यो बिस्तारै हाम्रो प्रेम जागिँदै गयो मेरो काम तिन वर्ष पुग्नै लागता, कम्पनीको मुख्य मुख्य मालिक भाग्यो त्यसपछि कम्पनी अर्कै व्यक्तिले चलाउन थाल्यो हामीले त्यही कम्पनीमा निरन्तर काम गरिरह्यौँ कम्पनीको मालिक फेरिए लगत्तै सेवा सुविधा र कमाइ पनि फेरि ओभर हुन छड्यो पहिला जतिको पनि कमाइ नहुने भएपछि हामीले उक्त कम्पनी छाड्ने सल्लाह गऱ्यौँ र हामी दुवैजना काम खोज्दै मलेसियाको अर्को प्रान्त पेनाङमा त्यहाँ पनि हामीले राम्रै काम पायौँ पेनालको एक साउन्ड सर्भिस सेन्टरमा काम गर्न थाल्यौँ केनालको पछिल्लो समयको कमाई भन्दा त्यहाँको कमाई केही चित्त बुझ्दा नै थियो हामी त्यसैमा सन्तुष्ट थियौँ हुन त म पहिलेदेखि नै उनलाई धेरै माया गर्थे उनको मायाले मलाई पागल जस्तो नै बनाएको थियो आफ्नै श्रीमती जस्तो ठानेर महलेक हरेक महिनाको कमाई उनको हातमा थमाइदिन्थे यसरी दिन बित्दै गयो पछि थाहा भयो उनको बेट पेटमा बच्चा बस्नु पुगेछ हा त्यसपछि हामी प्रेमी प्रेमिकाबाट श्रीमान श्रीमती भयौँ पेनाङका केही जाने बुझ्नेको सल्लाह सुझाव अनुसार हामीले हाम्रो विवाहलाई आधिकारिक बनायौँ त्यसको नौ महिनापछि मेरो छोरी जन्मिए अनि हामी केही समयका लागि उनको माई त इन्डोनेसिया गयौँ त्यहाँ पनि काम गरियौँ तर त्यहाँ चाहिँ म एकदमै काम गरेँ श्रीमतीलाई गर घरमै राखेर रा। इन्डोनेसियामै काम गर्दा गर्दै फेरि अर्को बच्चा जन्मियो हामी खुसी नै थियौँ यतिकैमा हाम्रो सम्बन्धको दस वर्ष पुरा भयो एक दिन मैले श्रीमतीलाई सोधेँ मेरो कमाई कहाँ कहाँ प्रयोग भइरहेको छ र कति जम्मा भयो भनेर रुब। मैले पैसाको कुरा सोध्ने बित्तिकै उनी रिसाइन् हामी बिच तिक्तता सुरु भयो रकम कति पनि बाँकी नरहेको र विभिन्न काममा प्रयोग भएको भन्ने बताइन् उनको कुरा विश्वास लागेन फेरि सोधि खुसी तर उनी सधैँ ढाँटिन् एक दिन मैले ज्यादै नै जिद्दी गरेपछि उनले अलिअलि पैसा बचेको छ मैले राखिदिएको छु पनि त्यति बेला भने मन के हल्का भयो तर माग्दा उनले दिइनन् त्यसपछि मलाई त्यहाँ बस्न मन लागेन अनि घरको धेरै याद आयो घरमा भएकी मेरो बुबी आमाको न्यास्रो लाग्यो त्यति मैले सोचेँ कि अहिलेसम्म मैले कमाएको पैसा आमालाई पठाइदिएको भए र आमाले जम्मा गरिदिनु भएको भए सायद मेरो कमाइले पत्थरीमा तिन तले घर बनाउनु त्यो si वाला voilà. त्यतिखेर मेरो पैसा फस्यो अहिले मलाई मेरी जेठी छोरी र आफू कसरी नेपाल फर्कने भन्ने मात्र लागिरहेको छ हुन त मैले श्रीमतीलाई माया मारेको भने होइन तर विश्वास भने गटेको हो मेरो अनुभवमा जब मान्छेमा विश्वासको कमी हुन्छ त्यहाँ माया पनि कम हुँदो रहेछ मलेसियामा म जस्तै यसरी बिग्रिएको मान्छे धेरै छन् ढिलै भए पनि मेरो बुद्धि आयो घर फर्कनको लागि अहिले म फेरि इन्डोनेसियाबाट मलेसिया आएको छु र सेक्युरिटी हामी कमाउन आएका आफ्नो सुन्दर भविष्य निर्माणका खातिर नकि क्षणिक सुख भोगका लागि प्रस्तुत प्रकाश काफ्रेजीको जीवन भोगाईबाट हामी बुझ्न अनि पाठ सिक्न सक्छौ कि सहारा सपनाहरू बन्द राखेर प्रवासिएका हामी कर्तव्य र वास्तविकतालाई कहिले नभुलौं कार्यक्रम स्वर्णिम प्रहरमा हुनुहुन्छ स्वर्णिम प्रहरको सोह्रौँ श्रृङ्खलामा म तपाईँकै सात्विक सहयात्री विक्रम अर्मा तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु यो चरणमा फेरि पनि एउटा गजेल उठाउँछु देवराज तिम्सिना हुनुहुन्छ काठमाडौँमा रहनुभएका स्रष्टा गजेल यो चरणमा तिम्रो विचार मलाई थाहा छ तिम्रो विचार मलाई थाहा छ रह्यो संसार मलाई थाहा छ तिम्रो विचार मलाई थाहा छ रह्यो संसार मलाई थाहा छ लिपोज नगर्दा कस्तो थियो लिपोत नगर्दा कस्तो थियो त्यो अनुहार मलाई थाहा छ तिम्रो विचार मलाई थाहा छ र यो संसार मलाई थाहा छ किन हरफल तिमी मर्छु भन्छौ किन हरफल तिमी मर्छु भन्छौ बाँच्ने आधार मलाई थाहा छ तिम्रो विचार मलाई थाहा छ रह्यो संसार मलाई थाहा छ झुटो प्रेम गर्नेहरूको जिन्दगी झुटो प्रेम गर्नेहरूको जिन्दगी हुन्छ बेकार मलाई थाहा छ तिम्रो विचार मलाई थाहा छ रह्यो संसार मलाई थाहा छ देवराज तिन पनि यो आत्मीय साथीलाई आत्मीय आधार आत्मीय भने कार्यक्रम छोड्ने प्रकको दोस्रो साङ्गीतिक सौगात स्वरूप राजपाल राईको आवाजभित्र राजेन्द्र थापाको सत्य मिसाउँछु महेश खड्का सङ्गीतभित्र याद गर्दै नौ केही गीतपछि फेरि पनि हामी हाजिर हुने नै छौँ हामी सँगै रहनुहोला ति मारी आज माया गरे पिल आज माया गरी ओ के ओ के ओ के याद कर दी नो रे ओ okay. के माया कर दी नो रे ओ okay. के फिर मुको ताके पूरा आंख तर दी नो रे ओ okay. के जीवनमा मिठो जानी भुलै जवानी मत चौबंदी और कई कोलायोरे त्रिमा त्रिवंदी तो भी सारा जाड़े को रा तो चौबंदी और कई कोलायोरे त्रिमा त्रिवंदी ओके, आखा ओके. आखा तिनले ोरे हो मिमारी मरे तिमल अच माया गररी ओके. याद गर्दिन नोरे हो मिन नो रे हो के दिन होके राशी बनि आधा उमेर बित्यो मेरो गाउँघरमा गाछी पनि पुरै जीवन बित्छ क्यारे पराईको दासी बनी आधा उमेर बित्यो मेरो गाउँघरमा गाछी बनी बालुवाको तातो रापले बोल्छ दिनभरि आ बालुवाको तातो रापले बोल्छ दिन यहाँ पसिनाको मूल्य छैन बक्दा खोलिसरी यहाँ गुजार्दैछु दिन मैले जालमा पर्या माछी पनि पुरै जीवन बित्छ पराईको दासी बनी आधा उमेर बित्यो मेरो गाउँघरमा गाछी बनी सपनाको कुमलो बोके सात समुद्रपनाको कुमलो बोके सात समुद्रिन्दीमा नपाएको दुःख कष्ट यहाँ पाएन सहदैमन बाध्यताले लाछे बनी, पुरै जीवन बित्छ क्यारे पराईको दासे पनि आधा उमेर बित्यो मेरो गाउँ घरमा गाछे पनि पुरै जीवन बित्छ क्यारे पराईको दासी धनकुटा भिरगाउँ घर भै यति बेला अबुधाबी रहनु रहनुभएका तेज विवास को गीत थियो ी पनि सूचना र मनोरञ्जनको भिन्नै संसार अस्ट्रेलिया मेलबोनद्वारा चौबिसै घण्टा सातै दिन निरन्तर सूचना र मनोरञ्जन दिन यहाँहरूको माझ इन्टरनेटको माध्यमबाट मोबाइल तथा कम्प्युटरमा प्रभाषबाट प्रसारित पहिलो बहुभाषिक रेडियो नेपाली संचार अनलाइन रेडियो तपाईँ साथै डब्लु त्यति बेला म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु सो न्युट्रलको सोह्र औ बसाईमा हुनुहुन्छ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै सात्विक सहयात्री विक्रम र साथै नेपाली संचार अनलाइन रेडियो अस्ट्रेलियासँग यति बेला आचार्य प्रभा ड डेनमार क्लोराडो अमेरिकामा रहनुभएका श्रष्टाको फेसबुक प्रेम शीर्षकको लघुकथा उठाउने अनुमति चाहन्छु यति बेला फेसबुक प्रेम लघुकथा यो बसायमा बिगत चार वर्ष अघिदेखि नै उनीहरूको फेसबुक मार्फत चिना जाने भएकाले उनीहरू एकअर्का निम्ति नजिक थिए सधैँको फेसबुक च्याटको बोलाखुसारीले उनीहरू एकअर्कामा विश्वस्त बनिसकेका थिए विश्वासकै कारण अबसम्म उनीहरूले एकअर्कामा समर्पित भएको उद्घोष पनि गरिसकेका थिए राजन पच्चिस वर्ष गेटु पढाइमा पनि अबल मध्यमवर्गीय परिवारको छोरो र इमान्दार पनि इन्टरनेट मार्फत शिलासँग भेट भयो उनीहरूका कुराकानीहरू चल्न थाले लगभग चार वर्षभित्रमा उनीहरू एकअर्का घाटु ढुकी पनि बनिसकेका थिए उनीहरूले अबका जिन्दगी सँगै बाँच्ने मर्ने कसम खाइसकेका थिए तर राजनले मास्टर सकेर आफ्नो खुट्टामा उभिएपछि मात्र विवाह गर्छु भनेर शिलालाई वचन दिएका थिए शिलाले पनि स्वीकार उक्ति दिएकी थिइन् आज शिला र राजनको साक्षात् भेट गर्ने दिन थियो ती दुवैका ढुकढुकी बढेका थिए पहिलो भेटमा के भन्ने विषयले चिन्तित थिए शिला राजन भने आजको भेटी शिलासँग अन्तिम विदायी हुने उसको असहाय मनलाई स्वीकार गरेर शिलाले जिन्दगीभर साथ दिने हो भन्ने प्रश्नले चिन्तित थिए भेट गर्ने ठाउँमा राजन अगाडि नै पुगेर बसेको थियो केही क्षण पश्चात शिला पनि पुगे दुवैजना बसेर बला भयो एकाअर्काका मनका कुराहरू बाँडिए केही समयपछि भेट्ने बाछा गर्दै दुवैजना उभिए राजन हिँड्नलाई अलि अन्कनाए शिलाले जाउँ भनेर हातमा ताने राजनले च्याएर पाइला सार्यो शिला अचम्बित बनी यतिका दिनसम्म उसलाई थाहा थिएन कि राजन अपाहित छ भनेर कुकिङ कर्तव्य विमुट बनी र हातको साथमा म गएँ भनेर हिँडी राजनले धेरै पटक शिलालाई फेसबुक मार्फत खबर पठायो तर कुनै जवाब आएन समय बित्दै गयो राजनले पनि शिलालाई बिर्सने प्रयत्न गरेर पढाइमा मन लगायो केही समय पश्चात राजनले फेरि शिलालाई फेसबुक मार्फत भेटायो तर शिलाको तस्बिर सादा रा। ले ले भी भी र फुङ उडेको थियो साहस भटुलेर राजनले शिलालाई हाई भन्यो शिलाले पनि हाई भन्यो छोटो कुराकानीमा नै राजनले सबै थाहा पायो कि शिला विवाह भएको केही समयभित्रै बितुही भएकी रहेछ शिला दणाट्य व्यक्तिसँग नै विवाह गरेकी रहेछ तर जडे जसको शरीर रक्सीले खत्तम भएर केवल अस्थिर पन्जर मात्र बाँकी रहेको थियो शिलाको कुरा सुने पश्चात राजन पनि किङ कर्तव्य विमुट बन्यो तर उसले शिलालाई भन्यो शिला सपाङ्गताको सा साथ त रोज्यो तर अहिले आफै म भन्दा अपाङ्ग चाहिँ बनेछु दुःख लाग्यो शिला अनाय चाहिँ फेसबुकबाट बुझ्यो आचार्य प्रभाको फेसबुक प्रेम शीर्षकको लघु कथा थियो उहाँलाई यो आत्मीय साथका लागि हार्दिक कार्यक्रम स्वर्णिम प्रहरमा हुनुहुन्छ स्वर्णिम प्रहरको यो वसायमा यति बेला एउटा कविता उठाउँछु विपुल सिजापति ललितपुरका सृष्टा हुनुहुन्छ माटो र मान्छे शीर्षक हो उहाँको कविता यो मान्छे एक डल्लो माटो हो गन्ध हुँ विशेषता हु निर्माण र पनि हुँ बन्दै भत्कदै निराकारबाट आकार र आकारबाट पुनः निराकार कालचक्र काल क्रमिक दोहोरी रहने मान्छे एक डल्लो माटो हो मान्छे एक डल्लो माटो हो पानी पर्ना साथ रे लिन्छ आकार ग्रहण गर्छ आकार जुन साश्वत छैन मात्र केही बुध पानीले हस्तक्षेप गर्छ र विखण्डन पार्छ फेरि पानीमै घोलेर माटो चोइटिएका अवयव चाल्छ खण्ड सक्लाउँछ र माटोमै विभिन्न हुन्जेल कालचक्र क्रमिक डोरी रहने मान्छे एक डल्लो मान्छे एक डल्लो माटो माटोकै मोहमा माटोलाई माटो बनाउन उखेत माटासँगै बैरी साथी खेलवाट गर्छ र बिर्सेर माटोमै आफ्नो अस्तित्व माटोसँगै बन्छ बिग्रन्छ बनाउँछ बिगार्छ आफ्नो आँखाको भूत अवचेतन मस्तिष्कलाई चढाएर माटोमै रजाइ गर्छ अनि अन्तिम युद्धमा अस्तित्व माटो बन्छ माटो अस्तित्व बन्छ माटोबाटै जन्मन्छ माटोभित्रै नमिसिम जेल कालचक्र क्रमिक दोहोरी रहने मान्छे एक डल्लो माटो भगत एक डल्लो माटो विपुल सिधापति ललितपुरका श्रेष्ठ हुनुहुन्छ माटो र मान्छे शीर्षकको उहाँ थुप्रै कविता थियो यो आत्मीय साथका लागि उहाँलाई पनि आत्मीय आभार कार्यक्रम स्वर्णिमप्रको तेस्रो साङ्गीतिक सौगात नारायण गोपालको स्वर अनि सङ्गीत मिसाए दुईटा फुल देउरालीमा गीतपछि फेरि पनि अन्तिम चरणमा हाजिर हुने नै छौँ हामी सँगै रहनुहोला Oh जस्तो लग कत तारा ज्यादा खेरे संग हिरो जस्त लग देखे जस्त बोले जस्त कतारा ज सँगै हिरो जस्तो लाग्छ दुईटा फुल ज्यौरा गुलाखको तारे तो निधार सुका दिए जस्तो लग पात हम कि बिसौनी माँ जिंदगी सुना लत्रे का समझना जस्त लग कत का ज्यादा खेरे संग हिरो जस्तो लग फूल ज्योराली माती फूल फूला सूर्य दस्तो लगचा कुनै रात बसे कुटो को बसमा कोत मुनि फाकासको छाया मुनि धरातिको रात मुनि बसे क बिर्से बिरसे बिरसे जस्तो लग्छ समझे समझे जस्तो लग् कटा खिले संग हिरो जस्तो लग् ता फुल जुरामा तलाई पनि मलाई पनि राम्ररी था छ तलाई पनि मलाई पनि एक हुने चाह छ तलाई पनि मलाई पनि राम्ररी था छ तलाई पनि मलाई पनि एक हुने चाह छ तलाई पनि मलाई पनि मनले हामी स्पर्शित छौ तर शरीर हाम्रो मनले हामी स्पर्शित छौ तर शरीर हाम्रो कहाँ छ कहाँ छ तलाई पनि मलाई पनि राम्ररी था छ तलाई पनि मलाई पनि एक हुने चाह छ तलाई पनि मलाई पनि आशा खुसी चोट पीडामा सँगै भएर त हाँसो खुसी चोट पीडामा सँगै भएर त जिउने उत्साह छ तलाई पनि मलाई पनि राम्ररी थाहा छ तलाई पनि मलाई पनि एक हुने चाहन्छ तलाई पनि मलाई पनि आफ्ना माथि गित्दै नजर देख्न नसकिनु आफ्ना माथि गीतदे नजर देख्न नसकिनु माया छ र डा तलाई पनि मलाई पनि राम्ररी थाहा छ तलाई पनि मलाई पनि एक हुने चाहछ तलाई पनि मलाई खेन्द्र समर्पण हाल रहनु रहनुभएका स्रष्टाको गजल थि कार्यक्रम फुर्णिम प्रहरमा हुनुहुन्छ प्रवृत्तिका सहकारी प्रमोद के सोनी सँगै म तपाईँकै शादिक सहयात्री विक्रम अर्पणसँग हुनुहुन्छ तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु कार्यक्रम फुर्णिम प्रहरको सोह्रौँ बसाईमा अन्तिम अन्तिम चरणमा आइसकेका अन्तिम चरणमा पनि केही सृजनाहरू उठाउँछु यति बेला एउटा कविता उठाउँछु नेपाल र वर्तमान समय चित्र टङ्क सुब्बा सम्भागुटा हाल हङकङमा रहनुभएका स्रष्टाको कविता यो चरणमा नेपाल र वर्तमान समय चित्र शीर्षक चित्र चित्रभित्रको नेपालमा राष्ट्रपति छ प्रधानमन्त्री छ मन्त्रीहरू छन् नेताहरू छन् कार्यकर्ताहरू छन् कर्मचारीहरू छन् सर्वसाधारण जनताहरू छन् तर विडम्बना संविधान छैन सुन्दै अप्ठ्यारो लाग्ने सोच्दै अप्ठ्यारो लाग्ने यो परिस्थितिमा संविधानको खाँचो भए पनि नेताहरूलाई खाँचो छैन नेताहरूलाई मतलब छैन यदि नेताको खाँचोमा नेताहरूले आफ्नो खाँचो सम्झिदिएको भए संविधान थ्यो तर संविधान बनेन यदि विश्वका मानिसहरूले सोधे भने उत्तर छैन निरुत्तर नेपाली जनता निरुत्तर नेपाली नेता सब सबै सबै निरुद्ध यो अवस्था नेपाली जनताहरूले बिहोरिरहेका छौँ अब भन्नुहोस् यहाँ कहाँनिर गल्ती भएको छ यहाँ कहाँनिर भत्किएको छ यहाँ कहाँनिर अल्झिएको छ राम्ररी सोच्नुहोस् हामी पक्षमा छौँ विपक्षमा छौँ वा हिलो छाप छ्यापमा छौँ हामी भागमा छौँ या बन्डामा वा कुट्टा काठ कुट्टा काठमा छौँ कहाँनिर कुरा मिलेको छैन त्यो सबैले खोज्नु पऱ्यो त्यो सबैले बुझ्नु पऱ्यो संविधान किन बनेन संविधान किन घोषणा भएन यसको सही निष्कर्ष हामीले निकाल्नुपर्छ किनकि हामी जनता बिना राष्ट्रपति प्रधानमन्त्री मन्त्रीहरू नेताहरू पक्कै अवधामा चढेका होइनन् हो म यही कुरा तमाम नेपाली जनताहरूलाई सोध्न चाहन्छु हामीले कस्ता नेताहरूलाई के बनायौँ र तिनीहरूले कस्तो न्याय दिए यदि कुरा यही कुरा म बुझ्न चाहन्छु हामी किन अझै बुझिरहेका छैनौँ सबैले दिमाग खोल्नुहोस् पार्टीमा लागे पनि नलागे पनि नेताको पछाडि हिँडे पनि नहिँडे पनि पन देश बन्छ बन्दैन संविधान लेखिन्छ लेखिँदैन शान्ति कायम हुन्छ हुँदैन नीति नियम हितमा आशा यही कुरा अब आम नेपालीले पर्छ अब आम नेपालीले बुझ्नुपर्छ म औसत नेपाली नागरिक भएको चाहिँ राष्ट्रपतिलाई प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई नेताहरूलाई कार्यकर्ताहरूलाई प्रश्न गर्न चाहन्छु जनताको चाहना अनुरूप संविधान घोषणा किन गरिएन जनताको विश्वास भएर संविधान लेख्न गएका सभासद्हरू के यसरी नेपाली जनतालाई अन्यताको बन्दी बनाउन पाइन्छ अब यो असमक्षमताको मूल्याङ्कन जनताले आफै गर्नेछन् सही र गलतको निष्कर्ष निकालिनेछन् देशको त्यो अङ्गमा पुगेर देशको लागि जनताको लागि केही गर्न नसक्ने कति लजा सोच्छ सोच्नुहोस् नेताहरू दोषारोपण गरेर संविधान घोषणा गर्न नसक्ने पक्कै न्यायिक कुरा होइन त्यसकारण अब जनता स्वयंले संविधानको लेखन गर्नेछन् र त्यसको घोषणा गर्नेछन् बुझ नेताहरू हो बुझ नेी जनता देश के छक्क्याउँदा छक्किने छैनन् प्राश्चित गर्दा हुन्छ भोलि त्यो स्थान नेपाली जनताले दिने छैनन् किनकि तिमीहरूले नेपाली र देशको हितमा काम गर्न सकेनौ मात्र लुट गर्यौ देशको सम्पत्तिमा मात्र मुझ गर्यौ देशको विपत्तिमा किनभने नेपाली नेपालमा जनताहरू दुख्दा तिमीहरू विदेशीहरूको साथमा नेपाल र नेपालीहरूको प्रतिष्ठा कुल्चिरहेका थियौ अब तिमीहरूले सबै आफ्नो असमक्षताको सजाय नेपाली जनताहरू दुःखका साथ टङ्क सम्बे टे लिम्बू धनकुटा हाल हङकङमा रहनुभएका स्रष्टाको कविता थियो नेपाल र वर्तमान समय चित्र शीर्षकको कविता उहाँलाई पनि यो मिठो अनि एकदम समसामय कविताका लागि आत्मीय अघार कार्यक्रमको अन्तिम चरण आइसकेका छौँ कार्यक्रमको अन्तिम चरणमा एउटा मुक्त घुटाउँछु खैकिन चोटहरू बारम्बार भएको छ खैकिन चोटहरू बारम्बार भएको छ आफ्नो जीवनमा फैलाइदिगदार भएको छ खैकिन चोटहरू बारम्बार भएको छ आफ्नो जीवनमा फैलाइ दिगदार भएको छ माधव पोखरेल अनुराग देवघाट तनहुका श्रष्टाको मुक्त पुग्यो यति बेला यो चरणमा यानि कि गाएको म अन्तिम चरणमा यही मुक्त उठाउने अनुमति चाहे खैकिन चोटहरू बारम्बार भएको छ आफ्नो जीवन आफैलाई दिगदार भएको छ न राम्रो न आफूलाई राम्रो न समाजलाई राम्रो न आफूलाई राम्रो खैकिन चोटहरू बारम्बार भएको आफ्नो जीवन आफैलाई देखदार भएको छ न समाजलाई राम्रो न आफूलाई राम्रो मेरो त जिन्दगीकै बलात्कार भएको छ खैकिन चोटहरू बारम्बार भएको छ आफ्नो जीवन आफैलाई देखदार भएको छ माधव पुखरेल अनुराग देवघाटन हुहाँलाई पनि यो आत्मीय लागि आत्मीय आहार यसका साथै स्वर्णिम प्रहरको सोह्र औ बसाई पनि भिट मार्ने बेला भयो आत्मीयमा तपाईँलाई स्वर्णिम प्रहरको सोह्र औ बसाई कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विभिन्न विधागत सृजनाहरू पठाउन नभुल्नुहोला जसका लागि हाम्रो इमेल ढगना स्वर्णिम प्रहर एट जिमेल .Wow डट कम एसडब्लुएर एनआइएन एट जिमेल डट कम फेसबुकमा स्वर्णिम प्रहर एसडब्लुएआरएनआईम नामक दुई फेसबुक प्रोफाइल र पेज अनि अस्ट्रेलिया मार्फत पनि सहयात्रा तय गर्न सक्नुहुनेछ एउटा जानकारी छोड्ने प्रहर अबका अङ्कहरू नेपाली संसार अनलाइन रेडियो आफ्नो समय खर्चिएर छोड्ने प्रहर सँगै रहनुको नेपाली संसार अनलाइन रेडियोलाई अझ निकट बनाउने माध्यम नेपाली सं अनलाइन टिम अस्ट्रेलिया प्रतिका कार्यक्रमको अन्तिम चरणमा जब साँझ वर्ष बाबु गोगटी र प्रकृति गिरीको आवाजभित्र शब्द सङ्गीत डम्बर नेपालीको तपाईँ माझ छोड्दै प्रकृतिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यो बसाई पनि भिट मार्न चाहौं अर्को हप्ता फेरि पनि भेट हुने नै यो पल सुखद अनि सृजनशील भनोस् हस्त छुट्टियो नमस्कार तिम्रो याद बढ छ कि रातमा पानी अङ्गी खोजी जब साँझ पढ्छ तिम्रो याद बढ किन यस्तो हुन्छ मलाई मध्य रातमा पही मेरो अङ्ग alon re ki na ko ji rahe satilai sh भने भित्री मना सोच साँझ पढ्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई मध्यरातमा पनि मेरो अङ्गलोले किन खोजिरहन्छ तिमीलाई तिम्रो याद बढी छ किन यस्तो हुन्छ मलाई मध्य रातमा पर्ने मेरो अङ्गालोले किन खोजिरहन्छ तिमीलाई